नमस्कार आफ्नो सबैका लागि सधैँका लागि रेडियो अर्फोनसँगै इन्टरनेट अनलाइनमा डब्लु डब्लु डब्लु डट रेडियोफोन डट कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको बिहान आठ बजेको ट्राफिक खबरमा स्वागत छ म ध्रुवराज खनाल बुटिबोल पाल्पा सडक खण्डको दोबान नजिकै हिजो दिउँसो भएको ट्रिपर दुर्घटनामा एकजनाको ज्यान गएको छ नाति छ सात पाँच सात नम्बरको ट्रिप्पर सडकबाट पल्टिँदा ट्रिप्परका सहचालक चौबिस वर्षका शैलेन्द्र भट्टराईको मृत्यु भएको हो दुर्घटनापछि चालक भने फरार रहेको दोबान प्रहरीले जनाएको छ पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलप्रासीको प्रगतिनगरमा नगरमा हिजो अपरान्न बसले मोटरसाइकललाई ठक्कर दिँदा जना गम्भीर घाइते भएका छन् कावासुतीबाट नानगढतर्फ जाँदै गरे आउँदै गरेको नाचारख सैतिस उनपचास नम्बरको बसले कावासुतीतर्फ जाँदै गरेको लु चौधप नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा शिवमन्दिर तिन बस्ने छब्बिस वर्षका जीवन राणा र रा उहाँकी श्रीमती श्रीकुमारी राणा घाइते भएको कावासुती प्रहरीले जनाएको छ घाइतेहरूलाई दलदलेमा सामान्य उपचार गरी भरतपुर रिफर गरिएको जनाइएको छ त्यस्तै ते हिजो दिउँसो पूर्वपश्चिम राजमार्ग अन्तर्गत अरूणखोलामा ट्र्याक्टरले मोटरसाइकललाई ठकिँदा दुईजना घाइते भएका छन् पश्चिमतर्फ गइरहेको नातिन्त चार नौ दुई पाँच नम्बरको ट्याक्टरले कावासतीतर्फ आउँदै गरेको ना बान्न पचासी सुनाचन नम्बरको मोटरसाइकललाई ठकिँदा धोलका चरिकोट दुई बस्ने एक्काइस वर्षीय मिर जोशी र अठार वर्षीय उहाँकी श्रीमती सिलु जोशी घाइते भएको कासती प्रहरले जनाएको छ घाइते दुवैसिनाको कालीगण्डकी अस्पतालमा उपचार भएको छ यस्तै इजो नै पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलप्रासीको देव्यपुरीमा भएको सवारी दुर्घटनामा आठजना घाइते भएका छन् दण्डबाट नानगढतर्फ आउँदै गरेको ना दुई ख छ छ छ छ छ छ छ छ छ छ छ सात नम्बरको बस क्यावरेनीमा पल्ट आठजना घाइते भएका हुन् घाइते भएका आठजनामध्ये गम्भीर घाइतेको भरतपुरमा उपचार भइरहेको र केही उपचारपछि घर फर्किएको नवलप्रासी प्रहरीले जनाएको छ बजार पदमपुर सडक खण्डमा दोहरो सवारी कर उठाएकोमा सरकारवालाहरूले आपत्ति जनाएका छन् सो सडक हुँदै गुण्डे सवारी साधनलाई प्रस्तावित नवजागृत सामुदायिक वन उपभोक्ता समूह जिल्ला विकास समिति चितवनका ठेकेदारले दोहोरो कर, कर उठाउने गरेको सवारी धनीले बताएका छन् उनीहरूका अनुसार वनसमूहले वन प्रवेश शुल्क भनेर ट्रकमा ट्रक भे में एक सौ रुपया ट्रैक्टर भे पचास रुपया गोलिया बोकों ट्रक भे में दुई सौ रुपया रोलिया बोको ट्रैक्टर भे में वन प्रवेश शुल्क उठाते आक जिला विस समिति का ठेकेदार भने, ने निजी तथा भाड़ा बस र ट्रक पच्चीस रुपया टेलर ट्याक्टर मिनी बसबाट पन्ध्र रुपियाँ कार जिप माइक्रोभ्यानको दस रुपियाँ र टेम्पोको 5 रुपियाँ लिने गर्दै आएको छ वन समूह र जीविस दुबईले सडक मरम्मतका लागि भन्दै दोहोरो कर उठाउनु न्यायचित नभएको एकजना सवारी धनीले गुनासो गरेका छन् खबर अब सम्पूर्ण सडकको वर्तमान अवस्थाको बारेमा जानकारी यति बेला नारायणगढ हेटा बिरगा सडक खण्ड खुल्ला छन् त्यसै गरी नानगढ मुगलिन मुगलिन विषे काठमाडौँ मुग्लिन दमोली पोखरा नारायणगढ प्रासिबुटोल सडक खण्ड पनि खुल्ला छन् ट्रैफिक खबर को साथमा फोटो पॉइंट फुल डिजिटल कलर लैब एंड डिजिटल फ्लेक्स प्रिंट रत्ननगर 144 चितुवन फोन नंबर 0565330363 मोबाइल नंबर 09855013743 ट्रैफिक नियम पालन नगरम ट्रैफिक खबर जी खबर अवस्था बिना 8 बजे को ट्रैफिक खबर सकियो ध्रुवराज सुविधा भाई नमस्कार